मना ऑटो वर्कशॉप एंड सर्विसिंग सेंटर रनुपात बकुलहर नगरपालिकाको पालिक अगाड़ी फोन शून्य छप्पन्न पांच तिरसठी शून्य पचहत्तर मोबाइल अन्ठानबे पांच पचास छैसठी पांच सौ हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभ साँझ लिएर आज पनि हामी तपाईँलाई भेट्न उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट यति मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र विष्णुले अनि तपाईँको साथमा छु म प्रतीक्षा थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ आउने गर्छौँ ठीक यसै समयमा यसै समयमा भन्नुको अर्थ कि सात बजे पछाडी तपाईँको माझमा आउने गर्छौँ त्यसो त तपाईँले यो मिठो धुनबाट थाहा पाइसक्नु भएको सा छ साँझको सात बजिसकेको छ अर्पण शुभ साँझको यो व्यवसाय आइसकेको छ भनेर पक्कै पनि आज पनि निकै नै मिठा मिठा लोक भागाहरू लागि लिएर उपस्थित भइसकेका छौँ यो साँझको बेला हामीसँगै रमाइलो गर्न चाहनुहुन्छ भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच र शून्य छप्पन्न पाँच त्रिसठी तिन त्रिस सय तेत्तिस तपाईँको लागि खुल्लै छ र न्यू मनोकामना अटोओक्सप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कार जीप भ्यान मरमत गर्नु परेको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यू मनोकामना अटोक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर नगरपालिकाको अगाडि रहेको छ रत्नगर एक बकुल्लहरमा मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच पाँच सय आठ त्यस्तै गरी अन्ठानब्बे पाँच रहेको छ तपाईँले फोन गर्नुहोस् र तपाईँलाई कारमत गर्नु परेको छ भनेदेखि गर्छु नमस्कार दिदी नमस्कार हजुर हजुर मकवानपुरमा ब्लोन एकल यात्री एकदम कति लामो नाम छ हाम्रो ठिकै छ माया गर्दै गर्नुहोला र आज हरेक सम्झिनुहुन्छ विशेष गरी दिदीलाई अनि प्राविधिक दाजुलाई अनि स्प्रिय दाजुलाई अनि विनोद दाजुलाई सम्झिन चाहन्छु अनि यतिखेर रेडियो सुनेर बसिरहनु भएको छ मम्मी बुवा अनि मेरो भाइ छ अनि यहाँ यता दिदी हुनुहुन्छ भान्जा भान्जियाहरू हुनुहुन्छ अनि उता पदमपुरमा दिदी अनि भान्जा भान्जियाहरू पनि हुनुहुन्छ उतातिर अनि उता जुटपानतिर धेरै जनसाथीहरू हुनुहुन्छ अनि यहाँ मकवानपुरका आँकडा एक झासारमा यहाँनिर धेरै जनसाथीहरूले यो प्रस्तुत सुनिरहनु भएको छ सबै गाउँ गाउँका सम्पूर्ण साथीहरूलाई अनि यतिखेर रेडियो अर्पणका सुभाष साँझ प्रोग्रामलाई सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई चिन्नै नति सम्पूर्ण भाइ हुन्छ कृष्ण अनुभव खुसी लाग्यो अहिले भने तपाईँ नमस्ते नमस्कार कृष्णजी हुनुहुन्थ्यो यति बेला मकवानपुरदेखि आउनु भएको थियो र अरू पनि सुन्छ आजको व्यवसायमा तपाईँ पनि आउनुहोस् दुईवटा बाटो हामीले अरू कसैको लागि होइन तपाईँकै लागि खुला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ कोही साथी आइसक्नु भएको छ यही बाटो हुँदै म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु भन्दै थिएँ गइसक्नु भएको छ ठिकै छ अर्को साथी सा। हुनुहुन्छ भन्ने सङ्केत पनि मिलिसकेका छ उहाँसँग पनि म कुराकानी गर्ने नै छु र आजको अटपण सुब्ब सहाजको व्यवसायीसँग देव मनोकामना टो एन्ड सर्भिसिङ सेन्टरले सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु तपाईँलाई कार जी भ्यान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला नि मनोकामना अटो सप एन्ड सर्भिसिङ सेन्टरलाई र यति बेला अर्पण शुभ साँझको अर्को सहभागी साथी आइसक्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ काठमाडौँबाट मिलन चेपाङ के छ मिलनजी हालखबर के हाम्रो पनि एकदम ठिकठाक छ हाम्रो मिलनजीको बसाई त काठमाडौँ अनि आज अर्जुन सत्ता है अनि यहाँनिर मेरो मन्त्री भाउजी हुनुहुन्छ मन्त्री भाउजीलाई त्यस आज पवन्दै हुनुहुन्छ त्यसको लागि कुमार र मेरो होस्टेलमा बस्नुभएका सम्पूर्णलाई अनि हजुर कार्यक्रम त यहाँ इन्टरनेट अनलाइनबाट पनि मेरो साथीहरूले सुनिरहनु भएको छ मेरो पडाक्कमा बस्नुहुने बुरा मम्मी त्यसरी दादा दिदी मा दिदी त्यसरी बहिनी अनि त्यसैलाई म मामालाई चाहिँ के भन्न चाहन्छु कि त्यस हस् प्रश्न सुनिरहनु भएको छ प्लिज मामा यसरी प्लिज कल गर्नुहोस् ल भनेर म उहाँलाई भन्न चाहन्छु र मलाई सुनेर बस्नु सम्पूर्ण साथीहरूलाई सम्झिनु हुन्छ मिलन आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला माया गरिराख्नु होला जहाँ भए पनि जहाँ रहे पनि है त नमस्कार मिलन जी काठमाडौँदेखि आउनु भएको थियो र अर्पण सुने, रेडियो, सुने रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा र कोही साथी हुनुहुन्छ कता हुनु घरतिरै हुनुहुन्छ खानपिन भएको छैन भनेपछि दिनभरि कता हुनुहुन्थ्यो गर्मीमा बढी गएर बोल्नु परेको छैन गर्मी उत्तिकै बिहानमा पढाइ भएपछि अलिकति हुन्छ है अनि आज हाम्रो बदनजीले कसलाई सम्झिनुहुन्छ नि कार्यक्रम सम्पूर्ण भाइ बहिनी अनि मलाई बदन हुन्छ नि सम्पूर्णको लागि राम्रोसँग नमस्कार नमस्कार बदन हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा हामी तपाईँको माझमा मिठा मिठा लोक भाका पनि राख्नेछौँ र यति बेला पृष्ठभूमिमा बस्न थालिसकेको छ निकै नै मिठो निकै नै चर्चित तपाईँलाई निकै नै मनपर्ने भाका तपाईँकै माझमा राख्न चाहन्छु यति बेला अर्पण शुभ साँझको व्यवसायमा पूर्णकला विषय र कुलेन्द्र विकको आवाज गएको भाका हो जय जय होस् जय जय हो जय जय हो तिम्रो जय जय होना झारो तुझे रो ना पारो सानों तिम्रो जिंदगी सुखमय गानी सुनवा जय जय <isoes> हो जय जय हो तिम्रो जय जय हो सुना झर कोरो न पारो सानो तिम्रो जिन्दगी सुख भयो हो जय जय हो तिम्रो जय जय जारो, जारो ना ना सानो तिम्रो जिन्दगी सुखमय होस् निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण सुबसाजको व्यवसाय तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच भाइ हर्जमा र अर्पण सुबसाजको आजको व्यवसायसँग न्यु मन कामरा अटोक्सप एन्ड सर्भिसिङ सेन्टरले सहकार्य गरेको छ तपाईँलाई कार जे भ्यान मरमत गर्नु छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला न्यु मन अटोक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगरिक बकुलहरमा रहेको नगरपालिकाको अगाडि छ तपाईँले सजिलै चिन्न पनि सक्नुहुनेछ र कार होम डेलिभरीको पनि व्यवस्था छ यो सुविधा पनि तपाईँले लिनुहोला फोन नम्बर अन्ठानब्बे पाँच मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास फोन गर्नुहोस् र अझै न्यून काममा अटोवेक्स एन्ड सर्भिसिङ सेन्टरको बारेमा धेरै जानकारी लिनुहोला र तपाईँहरूलाई मर्मत गर्नु परेको छ कारजीप भ्यान भने एकपटक अवश्य जानुहोला र यति बेला अर्को शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने संकेत मिलिरहेको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो उहाँसँग राम्रोसँग संकर कुराकानी हुन सकेन अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिपुरबाट के भन्नुभयो ओहो आवाजै राम्रोसँग बुझ्न सकिएन अलिकति डिस्टर्ब आइरहेको छ फेरि पनि फोन प्रयास गर्नुहोला किनभने तपाईँसँग कुराकानी हुन सकेन भने कुरा गर्नुको मजा जाने हुँदैन रहर पनि तपाईँसँग कुराकानी गर्ने रहर पनि मेरो मेटिँदैन तपाईँको पनि मेटिँदैन त्यसरी पुनः प्रयास गर्नुहोला र आउनुहोला यति बेला अर्पण सुमाजको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते हजुर कामाटीको बोल्दै हुनुहुन्छ है एकदम राम्रो छ तपाईँहरूले धेरै माया गर्नु भएको छ नरमाइलो हुने त कुरै भएन नि है अनि कता हुनु चोरमा भनेपछि हावा खानको लागि निस्किनु भएको छ ठिकै छ साँझतिर हिँड्यो भने चिसोको आवाज तपाईँ हामी लिन पाउँछौँ त्यही भएर पनि धेरैजना साथीहरू बाहिरै निस्किनुहुन्छ है ल ठिकै छ बिजनजी सम्झिनु भयो भने खुसी लाग्छ आज चाहिँ कसरी सम्झिरहन्छु धन्यवाद मेरो हजुरआमाहरू आन्टी अङ्कल बुबा मम्मीहरू अनि त्यसै गरी मामा घरमा मामा माइजूहरूले चाहिँ सुनिरहनु भयो होला उहाँहरूलाई विशेष गरी सुनाउन चाहन्छु र अनि मलाई बिजन बाबु खनाल भनेर जो जहिले चिन्नुहुन्छ अहिले यति बेला अर्पणाफएम सुनेर बस्नु भने लाखौँ लाख श्रोताहरूलाई र अर्पणाफएम परिवारलाई सुनाउन चाहन्छु हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने विधा हुन्छ है नमस्कार बिजनजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहाल्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ राम्रै छ तर राम्रो छैन कि जस्तो लाग्यो किन हामीलाई यति समय पछि सम्झिनु भयो म त हाम्रो अनुजीलाई सन्चो भएन छ कि भनिराखेको ल ल ठिक छ हाम्रो अनुजीले सुन्नुहुन्छ मलाई थाहा छ विश्वास पनि छ कहिल्यै सुटाउनुहुन्न प्रोग्राम सुन्नको लागि त है हजुर अनि अनुजी खानपिन भएको छैन होला आफै पकाउँदै हुनुहुन्छ है ल ठिकै छ अलिकति गर्मी पनि बढिराखेको छ कति गर्मी भएको छ है एकदम गर्मी त भन्नै पर्दैन ठिकै छ के गर्नु सहनै पर्यो अनि हजार आउनु भएको छु अनि खुसी लाग्यो राम्रोसँग बस्नु होला आफ्नो ख्याल गर्नु होला है ल नमस्कार अनुजी आउनु भएको थियो यति बेला र अर्पण सुब्बा आजको व्यवसायमा हुनुहुन्छ तपाईँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ करीब करिब सातीसम्म तपाईँ सुँगिरहन्छौँ सु। र मिठा मिठा लोक भागाहरू पनि तपाईँको माझमा राख्छौँ र आज पनि प्रस्तुत गरिराखेका छौँ यति बेलाको साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कस्तो कतिको गाह्रो हुँदो रहेछ पढ्नलाई अब ल ठिकै छ त्यही भएर धेरै पढ्नुहोस् तर सजिलो होस् पढ्नलाई है त अनि सम्झिनुहुन्छ यहाँ दस क्लासमा पढ्ने सम्पूर्ण साथीहरूलाई अनि होला, उता पनि सम्झिँदै गर्नुहोला यति बेला अर्ष आजको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा मिठा मिठा प्रस्तुत गरिराखेका छौँ र तपाईँको सम्झना तपाईँको आफन्तसम्म पनि पुऱ्याइराखेका छौँ र आजसम्म कार्य गरेको नियम मनोकामना टोकसप एन्ड सर्भिसिङ सेन्टरको बारेमा पनि मैले तपाईँलाई जानकारी गरेर छु र बेला फेरि पनि हा पालो भएको छु अर्को मिठो खालको भाका तपाईँको माझमा राख्ने र बेला तपाईँको लागि राख्न चाहन्छु पूर्ण कला र सुम परिवारको आवाज रहेको भाका हो सङ्गीत रहेको छ शिव हमालको यति बेला तपाईँको माझमा राख्छु कति रुमलामा छ कति रुमलामा छ मन्द कल्पना गर् कस्तो म कस्तोला मानो कही नाम छझीदानी थरकारी जनकाम छुमला मो छटपटी दर्पी दी कति ना गे यदि तिम्रे छोड़ो भने कस्तो हंग कस्ंग यदि तुम्हरे छोड़ो भने कस्तो हमला कसो छोड्यो भने कस्तो होला भने के नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको यो बसाइ तपाईँ सुन्दै हुनुहुन्छ र अर्पण शुभ साँझको हामी हरेक दिन साँझ सात बजे पछाडि तपाईँको माझमा आउने गर्छौँ र तपाईँकै थकाललाई एकैछिन भए पनि तपाईँबाट टाडा राख्ने कोसिसमा हामी रहन्छौँ यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँकै प्रस्तुत मा। पनि गर्छौँ र यो गर साँझको बेला हामीसँग शोभायात्रा गर्न मन लागेको छ लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ सुन्न मन लागेको छ आफन्त मन लागेको छ भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला छ कोही साथी आइसक्नु भएको छ हजुर अनि असफल बस्नु भएको थियो सफल आज़। आज़। आ, कुन मा, मा। ठिकै छ अब आ, के पढ्ने कसरी पढ्ने कहाँ पढ्ने कस्तो राम्रोसँग सोच विचार गरेर कलेज जोइन गर्नुहोस् है अनि सफलजीले सम्झिने अर्को साथी पनि आइसक्नु भएको छ हामी कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ आज जी, एकदम ठीक एकदम ठीक के छ नवीनजी पसलमै ट्याकट्याक आवाज आइराखेको छ काम पनि गर्दै हुनुहुन्छ फोन पनि गर्दै हुनुहुन्छ अनि खानपिन भएको छैन व्यापार कतिको भइराखेको छ सन्तोषजनक सन्तोषजनक नै हुनु पर्यो नि है हजुर अनि अरू पनि सुब्बा आजमा आउनु भएको छ अन्त पनि हामी आइसकेका छौँ को सम्झिनुहुन्छ प्रकाशी हुनुहुन्छ अघिदेखि यहाँ बसेर मलाई दिउने उहाँलाई हजुर हाम्रो टाइम्स क्यापेलको प्रकाशीलाई हाम्रो ठुल्लाइलाई अनि यहाँ दुईजना दिदीहरू हुनुहुन्छ उहाँलाई मेरो फ्यामिली हाम्रो पुचेलाई तपाईँलाई सम्पूर्ण भक्तिनी टोलीलाई र नवीन आचार्य नन्दु भनेर चिनी सबैलाई हुन्छ कार्यक्रमजी खुसी लाग्यो अहिले पनि बिदा हुन्छ है नमस्कार नमस्कार नवीनजी हुनुहुन्थ्यो यति बेला सुकबाट आउनुभएको थियो रनपूर्ण सुबसाजको आज आजको व्यवसायको हामी अन्तमा आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा भाग्नुपर्छ र तिनजेलसम्म तपाईँले यो साँझको बेला मसँगै रहिदिनु मलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट भेट्यु अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति निकै नै आभार प्रकट गर्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र अझ विशेष विशेष आभार प्रकट गर्न चाहन्छु मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि हर तरले सहयोग गर्नुहुने प्राविधिक मित्र विष्णुप्रति होस् त अनुप शुभ समाजको आज आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार भगवान् खुसी नै खुसी छ होस् कुसी ती गैरै रास् राम्रो झुङको उज्यालो भैर होस् मिन घुबार मायालाई हे भगवान् खुसी भगवान्सी नुसी छ वस्तु नि बसेठ रेडियो अर पार्ट एक से चार थोपलो पाँच मेगा हाल्ट